जनता का जायज माग संविधान संशोधन करे पूरा तयार प्रधानमंत्री को वचन नया संविधान ने सब जात धर्म र संस्कृति को संरक्षण कर राष्ट्रपति को भनाए प्लास्टिक तेल उत्पादन करना संभव देखिए दावी एक किलो प्लास्टिक एक मी लिटर तेल निस्कने अफ्रिका र एसियाका उन्नाइस देशमा राष्ट्रसङ्घको वन्यजन्तु चोरी शिकार नियन्त्रण योजना सिरियामा विद्रोही नियन्त्रित सहरमा अन्तर्राष्ट्रिय सहायता सामग्री पुग्यो र विरुद्धको खेलमा मेसीको हैट्रिक अर्जेंटिना क्वार्टर फाइनलमा प्रवेश प्रभावी सूचना खबर, नमस्कार फिर्कुन्सी मोडुलेसन बयानबे दशमलव दुई मेघासटिटीपी प्रसारण भईक दिवसो तीन बजे यूनिटी खबर में स्वागत प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका जायज माग संविधान संशोधन गरेर पूरा गर्न सरकार तयार रहेको बताएका छन् विराटनगर पाँच खार्जीमा रेडियो नेपालका संस्थापक स्वर्गीय तारिणी प्रसाद कोइरियालाई स्मृति सञ्चार ग्रामको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले जनताका जायज माग वार्ता छलफल सहमति सहकार्य र संविधान संशोधन गरेर समाधान सम गर्न सरकार तयार रहेको बताएका हुन् उन आन्दोलनरत मधेसी दललाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गरेका छन् सूचना तथा संचार मन्त्री शेयरधन राईले नयाँ नीति ल्याएर देशको संचार क्षेत्रलाई मर्यादित जिम्मेवार उत्तरदायी र व्यावसायिक बनाउन सरकार क्रियाशील रहेको बताएका छन् राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधानले सबै जात धर्म र संस्कृतिको संरक्षण गरेको बताएकी छन् सुलक्षण किर्ति बिहार चोभारामा शनिबार बुद्ध दर्शनमा पेचडी गर्ने पहिलो बौद्ध भिछेडु अनुजा गुरुमालाई सम्मान गर्न गरिएको कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधानले कसैलाई काखा र पाखा नगरेको बताएकी हुन् उनले बौद्ध धर्म दर्शनको संरक्षण गर्नुपर्ने भन्दै बौद्ध दर्शनको अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिएकी छन् बुद्धका उपदेशको सान्दर्भिकता उत्तिकै रहेकालाई विश्वमास पुर्याउनु उनको भनाइ छ दशरथ रङ्गशालामा आइतबार आयोजना गरिने नयाँ शक्ति नेपाल पार्टी घोषणा सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पर्चे समेत निम्तो गरिएको नेता डाक्टर बाबुराम भट्टाईले बताउनु छ भोलिको कार्यक्रमबारे जानकारी दिँदै डाक्टर भट्टाईले पत्रकारहरूसँग प्रधानमन्त्री केपी शर्मा ओली सहित सबै दलका प्रमुख नेताहरूलाई निम्तो गरिएको र प्रचण्डलाई समेत उपस्थितिका लागि आग्रह गरेको बताउनु भएको हो गत असोजमा संविधान बने माओवादी पार्टी त्याग गरेर नयाँ शक्ति निर्माणमा जुटेका डाक्टर भट्टराईले गैर माओवादीलाई समेत मिलाएर रङ्गशालाबाट नयाँ शक्ति घोषणा गर्न लागेका हुन् पार्टी छोडेर गएका भट्टराईले आयोजना गर्ने नयाँ पार्टी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू जालनन् या जालन भन्ने संशय छ स्रोतका अनुसार माओवादी केन्द्रले रङ्गशालामा कृष्णबहादुर मोहरालाई पठाउने तयारी गरेको छ विश्वप्रसिद्ध फुब्रस पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ फोबर्सका अनुसार अमेरिकी डर डलरले स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोबरसले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अमेरिकामा व्यवसाय गर्दै आएका युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष वेद खरेलले बताएका छन् उक्त पत्रिकाले प्रतिदिन पन्ध्र डलर चौरासी बा नेपालको पोखरामा बस्न सकिने उल्लेख गरेको छ सोसँगै एक्काइस स्थानलाई पर्यटकीय सम्भावनाको सस्तो क्षेत्रको रूपमा फु फुबर्सले सूची निकालेको छ यी एक्काइस स्थानमध्ये काठमाडौँ सातौँ स्थानमा छ अज्ञात समूहले दाङ र सल्यानमा रहेका एनसीएलका तीनवटा टावरमा आगजनी गरेको छ लक्ष्मीपुर गाविस चौपट्टा र लमही नगरपालिका चार श्रिरी गाउँमा रहेको एनसीएलको टावरमा अज्ञात समूहले शनिबार बिहान आगजनी गरेको ओडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम खड्काले जानकारी दिनुभएको छ यसै शनिबार बिहान तीन बजेतिर सल्यानको जैतपानी स्थित एनसिल को टावर में आज्ञात समूह ने गरेको कर दांग का दुईवटा रल्यन को एवटा एन टावर में आगजनी कर एक कर्मचारी का अनुसार सल्यन को जैतपानी टावर में आगजनी बाद क्षति जैतपानी को टावर में आगजानी भाई जाजरकोट रुकुम लगायत का जिरा का पैंतीस टावर प्रभावित ती कर्मचारी जानकारी दूँगा आगजनीबाट कति क्षति भएको छ भन्ने यकिन गर्न केही समय लाग्ने भएकाले प्राविधिकहरूले आएर नहेर्दासम्म भन्न नसकिने ती कर्मचारीले बताएका छन् आगजनी गर्ने व्यक्तिहरूले टावरमा आगो लगाएपछि जेनेरेटरमा समेत आगो लगाएर क्षति पुर्याएको उनले बताएका छन् नेपालका चर्चित चिकित्सक डाक्टर भगवान कोइराला नेतृत्वको एक टोली आज डडेलधुरा पुग्दैछ डडेलधुरामा आयोजना हुन लागेको निशुल्क स्वास्थ्य शिविरका लागि वरिष्ठ चिकित्सक तथा मुटु रोग विशेषज्ञ डाक्टर। कोईराला नेतृत्व को सोह सदस्यीय टोली आज साजा डलीधुरा पुग्ने भोलिबाट उपक्ष अस्पताल डलीधुरा में आयोजना होना दुई दिन निःशुल्क स्वास्थ्य शिविर डाक्टर कोईरालातृत्व को सोह तथा उपक्षीय अस्पताल को बीस करीब छत्तीस जना को जेम्बो टोली स्वास्थ्य सेवा प्रदान करनेक्षेत्रीय अस्पताल व्यवस्थापन समिति का अध्यक्ष लक्ष्मण सिंह ने जानकारी द्विभार लगी सुदूरपश्चिम का प्राय सब जिला एक हजार भाई नाम दर्ता गराइसकेका छन् नाम दर्ताको लागि आज अन्तिम दिन राखिएको छ तपाईँलाई पनि मुटु सम्बन्धी समस्याबाट पीड़ित हुनुहुन्छ भने शून्य छ्यानब्बे चार दस तिन बहत्तर र शून्य छ्यानब्बे चार दस तिन त्रिहत्तरमा सम्पर्क गरी फोन मार्फत नै नाम दर्ता गराउन सक्नुहुनेछ अस्पताल व्यवस्थापन समितिका अनुसार शिविरका लागि तयारी भा, लगभग पुरा भएको छ शिविरमा पहिलो दिन बिहान आठ बजेदेखि अपराह चार बजेसम्म तथा दोस्रो दिन दिउँसो दुई बजेदेखि दोस्रो दिन दुई बजेसम्म स्वास्थ्य सेवा प्रदान गरिने जनाएको छ सेभ द ओमनको आयोजनामा स्थानीय गैर सरकारी संस्था रुडुकले जयन्ती मेमोरियल इस्ट ट्रस्टसँगको आयोजनामा सांसद आर्जु राडा देउबाको निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत विनियोजित बजेटमा डाक्टर कोइराला सहितको डाक्टरहरूको समूहबाट बिरामीहरूको उपचारको व्यवस्था गरिएको हो पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परि माडमुखी सफलता हासिल गरेको छ प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फट्को मार्न मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ताले चरिथा चरितार्थ गरेको छ नास्ताले जैविक प्रविधिमा चिकित्सा चमत्कारिक फडको मार्दै खेर गइरहेको प्लास्टिक जन्ने फोहोहोरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्कार गरेको हो नास्टाको पछिल्लो यो सफलताले देशमा बढ्दो इन्धनको अभाव कम गर्न र प्लास्टिक जन्ने फोहोर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट नास्टले प्लास्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गर्न लागेको हो प्लास्टिकबाट मट सं, तेल निकाल्ने अभियानमा संलग्न नास्टाका वरिष्ठ वैज्ञानिक डाक्टर रविन्द्र ढकालले जैविक प्रविधिमा फड्को मार्दै नास्टाले नयाँ प्रविधि भित्र बताएका छन् प्लास्टिकबाट पेट्रोल डिजेल र मट्टी तेलमा परिणत गर्न गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइनेछ संयुक्त राष्ट्रसङ्घले वन्यजन्तुको अब चोरी शिकार नियन्त्रणका लागि थप रकम विनियोजन गरेको छ राष्ट्रसङ्घले सहयोग सहयोगी सङ्घ संस्था मिलेर अफ्रिका तथा एसियाका उन्नाइस देशमा वन्यजन्तुको चोरी शिकार नियन्त्रण अभियानका लागि चालिस करोड अमेरिकी डलर थप गरेको हो ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी जिएल ले अनुमोदन गरेको रकम विश्व वन्यजन्तु कार्यक्रम अन्तर्गत विभिन्न देशमा वन्यजन्तु चोरी शिकार नियन्त्रण नियन्त्रणका लागि खर्च हुनेछ थप गरिएको कोषमा एसियाली बैङ्क विकास बैङ्क इन्टरनेसनल युनियन फर कन्जर्वेशन अफ नेचर संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युनिडिपी राष्ट्रसङ्घीय वातावरण कार्यक्रम युएनइपी विश्व बैङ्क र विश्व वन्यजन्तु कोषले सहयोग गरेका छन् वन्यजन्तुको चोरी शिकारको मारमा वन्यजन्तु मात्रै नभई सिङ्गो पारिस्थितिक प्रणाली नै पर्ने भएकाले त्यसलाई रोक्न प्रयासलाई थप प्रभावकारी बनाउन रकम थप गरिएको युनिएपीका कार्यकारी निर्देशक आखिम स्टायनरले बताएका छन् सिरियाको विद्रोही नियन्त्रण ती दुई सहरमा अन्तर्राष्ट्रिय सहायता सामग्री पहिलो पटक पुगेको छ दमास्क नजिकको डायरा र डुमामा सहायता सामग्री बोकेका गाडी शुक्रबार पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ डायरामा सन् दुई हजार बाह्रपछि पहिलो पटक अन्तर्राष्ट्रिय सहायता सामग्री बोकेको गाडी पुगेको राष्ट्रसङ्घले जनाएको छ राष्ट्रसङ्घ र सिरियन अरब रेड क्रिप्टियनका ट्रकमा डायराका चौबिस सय बासिन्दालाई महिना दिनलाई पुग्ने खाद्यान्न सहितका सामग्री रहेको राष्ट्रसङ्घको मानवीय सम्बन्ध समन्वय कार्यालयले जनाएको छ डायरामा आठ हजार भन्दा धेरै मानिसहरू रहेका छन् यस्तै डोमा पनि सहायता सामग्री बोकेको गाडी पुगेको छ खाद्यान्न सहितका सामग्रीको अभावमा दुवै सहरमा बासिन्दा मानवीय सङ्कटमा छन् धमस्कबाट बाह्र किलोमिटर पर रहेको डायरामा कुपोषणको समस्या र समूह चरणमा लगातार दोस्रो जित दर्ता गर्दै अर्जेन्टिनाको पा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ शनिबार बिहान अमेरिकाको सिकागोमा भएको खेलमा दस खेलाडीमा खेलाडी सीमित पानामालाई पास शून्य को फराकि हार चला अर्जेन्टिना एक खेल अगि नंतिम आठ में स्थान बनाई हो अर्जेन्टिना फराकिल जीत दिलानल मेसीले हैट्रिक पूरा करोलस उटिमेंडी सर्जियो अग्युरले एक एक गोल गरेका थिए प्रतियोगितामा पहिलो खेल खेल्ने क्रममा दोस्रो हाफमा मात्रै मैदान प्रवेश गरेको मेसीले उन्नाइस मिनटभित्र ह्याट्रिक पुरा गरेको हुन प्रतियोगिता अन्तर्गत आज भएको अर्को खेलमा बोलिभियालाई दुई एकले हराउँदै चिलीले नकआउट चरण प्रवेशको सम्भावना जी जीविँदै राखेको छ चिलीलाई विजय गराउन दुवै गोल अर्टुरो भिडाले गरे आफ्नो पहिलो खेलमा बोलोभियालाई नै हराएको पानामा र चिलिबेस बुधबार हुने समूह चरणको अन्तिम खेलले समूह डीबाट दोस्रो चरण पुग्न अर्को टोलीको टुङ्गो लागेको छ योसँगै दिउँसो तिन बजेको युनिटी खबर सकिएको छ अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक जनता का जायज माग संविधान संशोधन गरेर पूरा करने सरकार तैयार रहकर प्रधानमंत्री को वचन नया संविधान ने सब जात धर्म र संस्कृति को संरक्षण को, को भनाई <गण> <गण> प्लास्टिक तेल उत्पादन करना संभव देखने दावी एक कि प्लास्टिक एक लिटर तेल निस्कने <गण> अफ्रिका र एसियाका उन्नाइस देशमा राष्ट्रसङ्घको वन्य जन्तु चोरी शिकार नियन्त्रण योजना सिरियामा विद्रोही नियन्त्रित सहरमा अन्तर्राष्ट्रिय सहायता सामग्री पुग्यो र पानामा विरुद्धको खेलमा मेसीको ह्याटिक अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश हौसल समाचार सर्वर करू संपूर्ण धीरे धीरे धन्यवाद प्राविधिक सहयोगी दिल दिवेशन्यवाद भबर बुलेटिन मैं आज्ञा नमस्कार